नमस्कार सुत्केरी गराउँदा निधन भएकी भवानी घिमिरेको परिवारले चितवन मेडिकल कलेजकै चिकित्सकको लापरवाहीले मृत्यु भएको दावी गरेको छ आज बिहान निवासमा पत्रकार सम्मेलन गरी पीडित परिवारले नियमित रूपमा सोही अस्पतालमा गर्व परि शिक्षण तथा स्वास्थ्य परीक्षण गराउँदै आउँदासम्म सबै कुरा राम्रो रहेको बताउने चिकित्सकले अहिले दुवै मिर्गौला र कलेजो बिग्रिएर निधन भएको भन्दै झुटो प्रचार गरेको आरोप उनीहरूले लगाएका छन् बनावटी र नक्कली कुरा बनाई चिकित्सक जस्तो पेसला छुट गर्ने खेतीका रूपमा चितवन मेडिकल कलेजले अघि बढ़ाएको भन्दै संस्थागत रूपमा नै अपराध लुकाउने काम हुनु दुःखद भएको पीडित परिवारले जनाएको छ सो मेडिकल कलेजका चिकित्सकहरूको चरम लापरवाहीकी कारण आफ्नै बुहारी भवानी घिमिरेको निधन भएकोले अस्पताल प्रशासन र दोषी चिकित्सक माथी कार्रवाई नवजात शिशु को लाभ लालन पालन र भरण पोषणका लागि उचित क्षतिपूर्तिको माग पीडित परिवारले गरेको छ साथै आगामी दिनमा अरूहरूमाथि यस्तो गम्भीर प्रकृतिको अपराध नगर्न पनि माग गरिएको छ साथै पीडित परिवारले सबै राजनीतिक दल नागरिक समाज सबै टोल विकास संस्था सम्पूर्ण सञ्चार माध्यम सबै सामाजिक संस्थालाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ गत ज्येष्ठ एक्काइस गते चितवन मेडिकल कलेजमा सुत्किरी गराउनका लागि भर्ना गरेकी भरतपुर बाह्र स्थित वसन्त चुक्की भवानी खतिवडाको ज्येष्ठ बाइस गते गरी भने पनी। उनको 26 मकानपुर को हाड़ी खोला गावी नंबर नौ चौड़ाखोला मतिक जंगल में गांजा तस्कर प्रहरी बीच गोली हानान गांजा बोक तेरह जना को, को, को समूह टोली बीच ली हान भएको हो भरुवानेका तस्करहरू गोली सकिएपछि भागेको र प्रहरी टोली फायरिङ गर्दै पिछा गर्दा एक सय अस केजी गाँझासित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका गुप्तबहादुर श्रेष्ठले बताउनु भएको छवटा पोकामा बोकेर भारत तर्फ जान अवस्थामा प्रहरीले सुरक्षीको आधारमा जानकारी पाएको थियो गाजा गाँजासहित प्रहरीले मकनफोर सरिखेद गाविसवटा नम्बर सात बस्ने 38 वर्षीय किशोर मगर र 29 वर्षीय धर्मराज चेपाङलाई पक्राउ गरेको छ अरु ग्यार एक अरू एघार जना फरार रहिकाले खोजी कार्य भइरहेको प्रहरी उप प्रहरीले तेह्र राउण्ड फायरिङ गरेको थियो भने तस्करहरूले चार राउन्ड फायरिङ गरेका थिए यसै बीच हेटौँडाबाट काठमाडौँ जाँदै गरेको अवस्थामा लागु औषध सहित दुईजनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ जिल्ला प्रहरी काले मकनपुरले बा पा... पा... पाँच नम्बरको मोटरसाइकलबाट एघार थान डाइची पाप र दस थान ब्रुभिन र चार थानेर्नागसहित उनीहरूलाई पक्राउ गरेको हो पक्राउ परेमा भक्तपुर नयाठिमी नौका कमल केसी र काठमाडौँ आठका रमेश पुरी रहेको प्रहरीले जनाएको छ भारतीय <धारे> प्रधानमन्त्री मनमोहन ने सिंहले नेपालमा जतिसक्दो चाँडो निर्वाचन भएको र लोकतान्त्रिक संविधान जनताको हातमा पुगेको हेर्न आफूले चाहेको बताउनु भएको छ पूर्व प्रधानमन्त्री शेरबहादुर देवसँग रेसकोस स्थित निवासमा आज बिहान भेटवार्ता गर्दै प्रधानमन्त्री सिंहले निर्वाचनको तिथि टुङ्गो गर्न राजनैतिक दलबे छिटो सहमति र समझदारी जरुरी भइसकेको बताउनु भएको थियो पैतिस मिनेट लामो भेटवार्तामा देउवा भ्रमणका प्रतिनिधि मण्डल श्रीमती देउवा कंग्रेस नेता विमलेन्द्र नेधिसहित दिल्ली दूतावासका कार्यवाहक राजदूत तीर्थराज वाग्ले समेत उपस्थित थिए प्रधानमन्त्री सिंहका साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन विदेश सचिव रञ्जन मथाई र भारतीय राजदूत जयन्त प्रसाद र पाल भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्र उपस्थित थिए लोकतान्त्रिक पद्धतिलाई दोहोरो बनाउन नेपालले जे चाहन्छ त्यो सहयोग गर्न भारत तत्पर छ किनभने हामी नेपालका अत्यन्त निकटका मित्र हौ प्रधानमन्त्री सिंहको भनाई उद्धित गर्दै कंग्रेस नेता निधिले ने भन्नुभयो प्रधानमन्त्री सिंहले आगामी निर्वाचनका लागि आवश्यक लजिस्टिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत जनाउनु भएको छ दिउवाले नेपालका हरेक राजनैतिक घटनाक्रममा भारतीय सहयोग र सद्भावसँगै उल्लेख्य रहेको बताउँदै बाह्र बजे सम्झौतासम्म भारतले गरेको सहयोगको सराहना गर्नुभएको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले थ्रेसोल लगायतका निर्वाचनमा गरेको निर्णय मान्य हुने बताउनु भएको छ आज बिहान क्रान्तिकारी पत्रकार संघले सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले चुनावको विकल्प नभएकाले विवादित विषयको टुङ्गो लगाउन सरकारलाई जिम्मा दिएपछि चुनावको माहौल शुरू भएको बताउनु भएको छ अध्यक्ष दाहालले उच्च स्तरीय धेरै पहल गर्दा पनि विवादित विषयमा सहमति नभएकाले सरकारको निर्णय सबै पार्टीले स्वीकार ल राख्ने सरकारले निर्णय गरे पनि हामी जनतामा हाम्रो कुरा यस्तो थियो भनौला उहाँले भन्नुभयो तर विरोध गर्दैनौ विरोधमा रहेका सबै दलहरू पनि निर्वाचन प्रक्रियामा आउनुपर्नेमा जोड़ दिँदै दाहालले संविधान सभाको निर्वाचनले मुलुकको गतिरोध हटाउने दावी गर्नुभएको छ नेकपा माओवादीले सहभागिता नसनाएपछि चुनाव भएरै छान्ने दाहालले बताउनु भएको छ चुनाव नेकपा माओवादीसँग एकीकरणको सम्भावना नभएको बताउँदै अध्यक्ष दाहालले चुनावी तालमेल भने हुन सक्ने तमलपाका सहमहामन्त्री रत्नेश्वर लाल वैद्य नेकपा एमाले प्रवेश गरेका छन् उनीसँगै धनुषाका तमलपा नेता रत्नेश्वर गोइत र थारुवान राज्य समितिका सदस्य रोमहर्ष दितालपरि नेकपा एमाले प्रवेश गरेका छन् गोइत पहिले के नेता थिए उनी पार्टी त्याग गर्दै मधेसी राजनीतिमा रह सक्रिय रहँदै आएका थिए आज पार्टी कार्य बलकुमा अध्यक्ष झलनाथ खनालले विभिन्न राजनीतिक दलबाट एमाले प्रवेश गरेका सबैभन्दा बढी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् स्थानीय <पनीत> बजारमा सुन चाँदीको मूल्यमा उत्तार चढाव आउने क्रम जारी रहेको छ आज सुनको मूल्य तोलामा आठ सय पचास रुपियाँ बढेर कारोबार भएको छ नेपाल सुन चाँदी व्यवसाय महासङ्घले आजका लागि छापावाला सुनको मूल्य तोलाको त्रिपन्न हजार रुपियाँ तोकेको सोमबार छापावाला सुन तोलाको बाहन्न हजार कारोबार भएको थियो आज त्यो सुनको मूल्य पनि तोलोमा आठ सय बढेर तोलाको बाहन्न हजार कारोबार भइरहेको छ त्यस्तै आज चाँदीको मूल्य पनि तोलोमा चाँदी चा। इराकको एक पूर्वी र उत्तरी क्षेत्रमा बम विस्फोटमा परि सत्तरी जना मानिसको मृत्यु भएको छ अधिकारीका अनुसार हिजो सबैभन्दा पहिले द्याल राज्यको सियाबहुल शहर दुईवटा कार बम विस्फोट भएको थियो जहाँ आत्मघाती हमला समेत भएको थियो सो हमला तेह्रजना मानिसको मृत्यु भएको थियो साथै पचासभन्दा बढी घाइते भएको बताइएको छ त्यसपछि सुन्नी बहुल सहर मसुलमा सुरक्षा चौकीको निकटमा भएको बम विस्फोटमा परि चौबिसजनाको मृत्यु भएको छ यसका अलावा कर्कोक ताजी परि एक दर्जन व्यक्तिको मृत्यु भएको छ इराकमा फेरि भएको छ जसमा धेरै मात्रामा साम्प्रदायिक हिंसा भएको छ संयुक्त राष्ट्रका अनुसार जुन दुई हजार इराकमा धेरै मात्र बम विस्फोटको घटना बढेको बता च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र वेस्ट इन्डिज भेट्दैछन् यसअघि आफ्ना पहले खेल जितेगा यी दुई टीम आज अपनी जीत को खोजी में होने मा बीमा यी दुई टीम बीच को, को, को खेल इंग्लैंड को बल में अपराह साढ़े तीन बजे शुरू होने इसकी गैराती संपन्न भारती में दक्षिण अफ्रीका के पाकिस्तान स सत... उनसत्तरी रनले हराएको छ दुई सय पैँतिस रनको लक्ष्य पछ्याएको पाकिस्तान पैँतालिस ओभरमा एक सय सडसठी रनमा अलआउट भएको छ पाकिस्तानका मिसोहा उल्ल हकले पचपन्न रन नासेरा जम्सेदले बयालिस रनको योगदान गरेका छन् दक्षिण अफ्रिकाका रायना म्याकरले चार विकेट लिएका छन् भने पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ओभर खेल्दै नौ विकेट गुमाएर दुई रन बनाएको थियो हाँसेमा अम्बाले सर्वाधिक 81 रन बनाएका छन् दोस्रो हार पछि च्याम्पियन्स ट्रफीको समूह बिमा अङ्कविहीन पुच्छारमा रहेको पाकिस्तानको अघिल्लो चरणमा पुग्ने सम्भावना छिण भएको छ दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमालिकार